आफ्नो समाज संस्कृति र परम्परामा निर्धक्कसित मौलिकतालाई अँगाल्दै निष्ठापूर्वक एकअर्काको आलोचना नगरी आ आफ्नो दायित्वलाई बहन गर्ने नेपालीहरूको महान विशेषता हो यस्ता विशेषता भएका नेपालीहरूलाई धर्मान्तरण गरी उसलाई समाज परिवार राष्ट्र एवं संस्कृतिसँग अलग्याउने प्रयास धेरै वर्षदेखि नेपालमा चलिआएको देख्न पाइन्छ जसमा तत्त्वज्ञान र सामाजिक सदाचरण सद्भाव सेवा दर्शनका कुराको प्रचार प्रसार भन्दा पनि आफ्नो गुट तयार गर्न र आफ्नै कुरा लादनका लागि तथा भविष्यमा गएर यसले राजनीतिको रूप लिएर रा, देशको अस्तित्वमाथि नै संकट पार्न खोजिएको हो कि भन्ने शङ्का धेरै जनमानसको मनमा लाग्न थालिसकेको छ किनकि यस्तो नहुँदो हो भने आफ्ना कुरा तथा धर्मको प्रचार मात्रै गरेको भए हुन्थ्यो तर त्यो मात्र नगरी यो धर्ममा लागिस् भने तेरो बिरामी ठिक हुन्छ वा स्कुलको फिस छुट दिने तथा बिरामी भएकालाई यसमा लागेको खण्डमा शुल्कमा कम तिर्नु पर्ने वा नलाग्ने आदि जस्ता प्रलोभन किन देखाउनु पर्थ्यो र सेवा नै गर्ने हो भने सारा दृष्टि उनै परमात्माकै हुन् उनकै सन्तानमा किन भेदभाव गरेर लोभ्याएर अत्यन्त समस्यामा परेको बेलामा आस्थामा प्रहार गर्ने उसको आस्था जेमा छ त्यही गर्न दिए भइहाल्यो नि किन उसलाई धर्मान्तरण गर्नु पर्यो कि धर्मान्तरण नगरी उसले गरेको सेवा नलाग्ने गरे हो कि उनका भगवानले आफ्ना अनुयायीलाई मात्रै सेवा गर्नु भनेर उनको जय जय नपर्ने हो कि कि संसारमा प्रत्येक प्राणी उनका सन्तान नभएको हो या कि उनको विचार मात्रै सुन्नु आफूले तर्क र प्रश्न गर्न नपाउने हो आखिर के हो कसैले प्रश्न पार्न सक्छ भने कृपया भनिदिनु होला हामी नेपालीलाई शङ्का लाग्नु स्वाभाविक हो यदि हामीले आफ्नो तर धर्मको आडमा किन सेवाको प्रतिफलको आशा गरिन्न सेवाको तात्पर्य भगवान सम्झेर निष्काम भावले सेवा गर्नु नै हो अनि सेवाको बदलामा किन गुटबन्दी हो व्यक्ति कुनै धर्म या ईश्वरको विभूति प्रति ऊ निशंक भएर उपासना गर्न सक्छ यो उसको आस्था र व्यक्तिगत स्वतन्त्रता हो तरविधी ये मत्र हो रहा धर्मांतरण करने संस्था का नाम में संस्था खोज्ता योग्यता भाई धर्म परिवर्तन कर देखिए संस्था रोजगारी दिन बस का धर्मांतरण कर बाहर बुझौं भि चूरो आखिर किन बेलैमा हामी सचेत भएनौँ भने अस्थिर राजनीतिको फाइदा उठाई यो देशलाई अरूको गुलाम नबनाउलान् भन्न सकिन्न किनकि की धर्मप्रति नेपालीको जन्म जातै आस्था र विश्वास छ त्यसैलाई प्रयोग गरेर व्यक्तिलाई समाज र संस्कृतिबाट लग्याउने प्रयास भइरहेकोमा सच्चा नेपालीलाई दुःख लाग्नु स्वाभाविक हो र दुःख लाग्नु पनि पर्छ र यसको उपचारमा एकबद्ध हुनु आवश्यक पनि छ छुवाछुतको प्रश्न उठाउँछन् बेला बेलामा तर यो त केवल बहाना हो हो हामीले छुवाछुत गरेका रहेछौ कि उनीहरूले भर्खर भनिएका कुरा राम्ररी बुझ्नुभयो भने पक्कै बुझ्नुहुन्छ हामी हिन्दूले उनीहरूले गरेको सेवाको बदलामा आस्था बेचिदिनु पर्ने हमी हिंदू अछूत समझने हमी नेपाली बिरामी अवस्था में धर्म परिवर्तन गरे राम्रो उपचार छुट छूट होने नरम दबाव सिर्जना करने के अछूत भांदा कम भो रामीपी रोजगारी पा धर्म परिवर्तन करे पाने वक्साने के दलितई करने भेदभाव भाग कम भला हिंदू कतई कतई दलित बने पानी नखाया हो तर तिनीहरूको घरमा आपद पर्दा कुनै सच्चा नेपालीले हेरेर चाहिँ पक्कै पनि बसेका छैनन् आफूले सक्दो सहयोग गरेका कुरा हाम्रा गाउँघरमा पर्याप्त देख्न सकिन्छ उनीहरू सबैलाई छुन्छन् तर व्यवहारमा अत्यन्त छुवाछुतको जस्तै भेदभाव गर्छन् हाम्रा केही अज्ञानी हिन्दूहरूले शरीरले छुन मान्दैनन् तर आपत विपद परेको बेलामा त अछुत भनेर वास्ता नै नगर्ने गरेको घटना पक्कै पनि सुन्न पाइँदैन होला कुनै अज्ञानीले त्यस्तो गरेको हुन सक्छ तर नेपाली आज धेरै चेतनशील भइसकेका छन् हाल कुनै पनि स्थानमा यस्ता नराम्रा घटना भएको भए हिन्दूहरूले नै यस्तो नराम्रो व्यवहार गर्नुहुन्न हामीले यसको घोर विरोध गर्छौँ भनेर भनेको पर्याप्त सुन्न र देख्न पाइन्छ के तिनीहरूमा हामीले धर्मको नाममा भेदभाव गर्नुहुन्न हामीले हिन्दू गैर हिन्दू भन्नुहुन्न हामी सबै जो भए पनि भगवानका सन्तान हौ हामी मिलेर बस्नुपर्छ हामीले सकेको सहयोग गर्नुपर्छ आस्थामा चोट पुर्याउनुहुन्न भनेर भन्छन् सोच्नुहोस् त हामी हिन्दूहरू कहिले पनि कुनै अवस्थामा पनि कुनै बेलामा पनि धर्मको नाम दिएर सहयोग गर्नबाट पछि हटेका छैनौँ चाहे मुस्लिम होस् या इसाई होस् या अन्य धर्मावलम्बी या धर्म नै नमान्ने किन नहोस् तर उसलाई आपत परेको बेलामा वा बेलामा आवश्यकता अनुसार गाउँ छिमेक र समाजमा मानवीय ना नाताले पनि सहयोग गर्दै आएको कुरा सबैलाई थाहा नै छ तै पनि विभिन्न बहानाले हाम्रो सामाजिक संरचना र भेदभाव सिर्जना गर्ने अनि बिथोल्ने प्रयास भएपछि हामी चाहिँ के चुप लागेर